पछाडि पछाडि सहेलीहरू पनि आइराखेका थिए सुशीलाजीका उनीहरूले भने होइन हजुर ब्राह्मण देवता हजुरद्वारका पुगेर आउनुभयो आफ्नो श्रीमतीलाई पनि बिर्सिनु भयो चिन्नै छोडिदिनु भयो राम्ररी हेर्नुहोस् त गौरसँग सुशीलै त हुन् भनेर तिनीहरूले सहेलीहरूले भने त्यहाँबाट त दु घुम्टाको यसो उठबाट त सुशीलै त रहेछ त कस्ती भइसक्यो अहिले त हेर भनेर सुदामाथि देखेर गदगद हुनुभयो त्यसपछि सुशीलाजीले माला पहिराइन् आरती गरिन् सुदामाजीको अनि लिएर गइन् त्यो दिव्य भवनमा जसमा सुन्दर सुन्दर घडाहरू सजाइया थिए बत्तीहरू बालिया थिए त्यस्तोमा प्रवेश गराइयो सुदामाजीलाई सुदामाजीले ढोकामा बसेर आँखाभरि आँसु पारेर भगवान्सँग एक कुरा माग्नुभयो एउटा प्रभु आजसम्म जिन्दगीमा मैले अयाचित व्रत राखेँ कहिल्यै मागिनँ हजुरसँग पत्नीको आग्रहले द्वारकासम्म पुगे हजुरका समक्ष हाजिर भए त्यहाँ पनि मैले माघको एउटा पनि शब्द बोलिनँ तर प्रभु आज म एउटा कुरा पहिलो पटक माग्दैछु सुदामाको यो पहिलो माघ हो हजुर र मलाई अवश्य दिनु पूर्व भगवान प्रणत मम ध्यात्म विद्या मैले केही मागिनँ आज, आज पहिलो पटक माग्दैछु हजुरको प्रसाद सम्झेर यो वैभव म स्वीकार गर्छु तर एउटा कुरा वैभव हुनेहरूको मन बिग्रिया मैले देखाएको छु संसारमा प्रभु मलाई वैभव मिलो भनेर म भोलि बिग्रिएर हजुरको भक्ति नभुलौँ मेरो तपस्या नघटोस् मेरो विद्या अनुराग नघटोस् मेरो आध्यात्मिक साधना नघटोस् प्रभु यति कृपा चाहिँ गरिदिनु होला हजुरको प्रसाद भनेर यो वैभव म स्वीकार गर्छु भनेर सुधामाजीले गहभरि आँसुले माग त्यसपछि ती दिपकहरूले सुन्दर कलशहरूले सुशोभित भएको त्यो भवनमा बडो गौरवशादभित्र पस्नुभयो भक्तमर सुदाम जी को द्वारकाधीश भगवान को द्वारकाधीश भगवान को जय जय श्रीराधे अब ये पावन दशम स्कूत चलाई राख मन लगने अब तो समय नहीं सकिन आटी सकें सुदाजी को दशम स्कंद बड़ा सुंदर सुंदर सूर्य ग्रहणको प्रसङ्ग आउँछ जहाँ भगवान कृष्णको शुभागमन हुन्छ सारा व्रजवासीहरू गएर आनन्द लिन्छन् दर्शन गर्छन् पाण्डवादिहरू पनि ऋषि महर्षिहरू पनि कुरुक्षेत्र पुगेर सूर्य ग्रहणको बेलामा प्रभुको दर्शन गर्छन् सबैले वेदस्तुतिको अत्यन्त महनीय प्रसङ्ग छ सतासी अध्यायमा त्यसै भगवानका विभिन्न रूपहरूमध्ये सात्विक चाहिँ कुन ब्रह्मा विष्णु महेशमध्ये भनेर ऋषिहरूले परीक्षा गरेका प्रसङ्ग छ भगवान् श्री नारायणलाई सात्विक रूप सिद्ध गरेको इत्यादि पावन प्रसङ्ग सँगसँगै दसम स्कन्द कथाहरू सकिन्छन् एकादश स्कमा भगवान्ले उद्धवजीलाई निमित्त बनाएर समस्त मानव मात्रलाई साधनाका कुराहरू बताउनुहुन्छ भक्तियोग कर्मयोग ज्ञान योगका विविध प्र भिक्षु गीत आदि सन्दर्भ समेत गाँसेर ती समस्त भगवानको पवित्र उपदेशहरू उद्धवजीले सुन्नुहुन्छ र भगवान्को आदेश अनुसार चरण कमलका चरण पादुका शिरमा राखेर रा, बद्रिकाश्रमतिर प्रस्थान गर्नुहुन्छ यिनै सन्दर्भहरू सँगसँगै एकादश स्कका कथाहरू सकिन्छन् द्वादश स्कन्दमा प्रारम्भदेखि नै कलियुगको प्रकोपले घेरिएका विष्ट्रित भएका ती स्थितिहरू वर्णन गरिएका छन् जहाँ राजाहरू सिंहासन ओगट्न मात्रै सत्तासीन हुन्छन् शासकहरू जनताको सुख दुःखको उनलाई प्रवाह हुँदैन स्वार्थ पीडित शासकहरू स्वार्थले प्रेरित भएका शासकहरू मात्र एक पछि अर्को गर्दै एकलाई मारोत्य सित्ता सत्ता हड्प्यो सिंहासन जस्ता गर्ने ती क्रमहरू चल्छन् र त्यस्तै प्रकारले कलिजुगको प्रकोप बढ्दै गएपछि धर्मको रासन मुख स्थिति हुन्छ इत्यादि सन्दर्भहरू बताउँदै पाँचौँ अध्यायमा गएर महाराज परीक्षितजीलाई सोध्नुहुन्छ खेर सुखदेव स्वामी महाराज हजुरलाई यी भनेका सबै याद भए समझमा आएँ भन्दा महाराज परीक्षितजी भन्नुहुन्छ गुरुदेव म कृतकृत्य भएँ हजुरले मेरो सारा मोहका तन्तुहरू तोडिदिनुभयो <coughs> धन्यस् मि कृतकृत्य होस् मि भनेर महाराज परीक्षितजी भन्नुहुन्छ मलाई हजुरले अब मरेर पनि शरीर त्याग्नु पर्दा पनि मलाई कुनै प्रकारको देहाभिमानका स्थितिहरू हुँदैनन् म अहम ब्रह्म परम धाम हो ब्रह्म हम भन्ने अनुभूतिमा आरूढ भइसकेका छु हजुरले मलाई भगवान वासुदेवका अमर कथाहरू सुनाएर सम्पूर्ण भवबन्धनबाट मुक्त गरिदिनु भएको छ भनेर उहाँले स्वीकार गर्नुहुन्छ अनि सुखदेव स्वामीको पूजन गर्नुहुन्छ सुखदेव स्वामी त्यहाँबाट विदा भएर जानुहुन्छ यिनी पावन प्रसङ्गहरू सँगसँगै तक्षक नागद्वारा डसिएर महाराज परीक्षजीले शरीर त्याग्नुपर्ने भएको हुन्छ त्यसबाट रुष्ट भएका परीक्षित का पुत्र जन्मेजाईले सर्प सत्र गर्दछन् नागहरूलाई सर्पलाई एउटालाई छोडिदिन म डढाएर छोड्छु सबैलाई यज्ञमा भनेर त्यो यज्ञमा जब सर्पहरू होमिन थालेको थिएँ तक्षक पनि शरण लिनलाई इन्द्र कहाँ पुग्छ र त्यो मन्त्र बोलेर त्यहाँ अभिमन्त्रित गरेर सहाकार यज्ञ अगाडि बढ्न लाग्दाखेरि त तक्षक गएर बसिया उनीहरूले लपेटिएको हुनाले देवराज इन्द्रको सिंहासन समेत ढुनमुनिएर त्यहाँ आउँछ आउने स्थिति हुन्छ त्यस देवगुरु देवगुरू बृहस्पतिजीले सर्प सत्रै रोकिदिनुहुन्छ इत्यादि पावन सन्दर्भहरू आउँछन् अनिखेर त्यो सर्पसत्त सर्वनिवृत्त हुन्छ सर्प सत्र त्यसपछि त्यसभन्दा पछाडिका अध्यायहरूमा महर्षि मार्कण्डेजीले भगवान नरनारायणको दर्शन पाएको भगवानको मायाको दर्शन पाएको बालमुकुन्द भगवानको बटपत्रमा शयन गरेको हातले हात बाहुको हात, अङ्गुठो समातेर मुखमा लगाएर चुसेको त्यस्तो दृश्य त्यस्तो सुन्दर दर्शन पाएको महर्षि मार्कायले मार र त्यही रहेर साधना गर्दा गर्दै भगवान् पार्वतीपति प्रभु शङ्कर गौरी शङ्करको दर्शन मिलेको र भगवान् गौरी शङ्करको कृपाले पौराणिक क्षेत्रमा अमर व्यक्तित्वको रूपमा प्रसिद्धि रहने युग युग अमर रहने सौभाग्य महर्षि मार्काण्डेजीलाई मार प्रदान गर्नुभएका इत्यादि कुराहरू सूर्य भगवान्ले बाह्र महिनामा आफ्नो स्वरूपद्वारा कसरी सञ्चालन गर्नुहुन्छ समयलाई त्यसको व्यवस्थाबारे बताइएको सम्पूर्ण भागवतभित्र भएका समस्त अध्यायको सार समेटिएर द्वादश स्कन्दको द्वादश अध्यायमा बताइएको र तेह्रौँ अध्यायमा गएर अन्तिम अध्यायमा गएर समस्त पौराणिक वाङमयका आकार प्रकारबारे कुन पौराणिक ग्रन्थ कति हजार श्लोकवाला छ भन्ने कुराहरू सम्झाइएको इत्यादि कुराहरू द्वादश स्कन्दका अध्यायहरूमा आउँछन् अन्तमा उपसंहार गर्ने बेलामा नाम संकीर्तनमम यष्य सर्व पाप प्रणास्तम प्रणाम औ दुःख समानास्तम नमि परम भनेर सुतजीले सप्नाकादि ऋषिहरूलाई सम्झाउनुहुन्छ यिनी पावन सन्दर्भहरू सँगसँगै भागवतको उपसङ्घहरू हुन्छ र हामीहरूले अहिलेसम्म भागवत सकेर पनि सकियो भनेर छोड्ने गरेका छैन थालेर छोड्ने गरेका प्रारम्भका तीन श्लोकहरू भनौँ अनि श्रीमद् भागवतको शुभारम्भ हुन्छ क्योंकि भागवत जो जीवन को कंठहार बनने अब तरकारी बाकी जमेने सक्यो भन्न ही दोहराई तेहराई जीवन को कंठहार बना नमो भगवते वासुदेवाय जन्मादेश ते नै ब्रमरिराय आदिवै मह्यसु तेजो बारी मृदाम यत्रिसर्गो मृषा धाम्ना सदा निरस्तकुहक सत्य परम धीम धर्म प्रोज्जित कैतबो परमो निमत्सरा सताम बास्तवस् शिवदम तापत्रोन्मूल